पागल बेगले दगुर्दै मसँग आएर भनियो एउटा पागल बेगले दगुर्दै मसँग आएर भनियो म भन्दा बढी दुखी देखिन्छ हात समाएर भनियो कति सक्दो रहेछ खपना चोटहरू म परीक्षा लिन्छु कति सक्दो रहेछ खपना चोटहरू म परीक्षा लिन्छु भएको एउटा घर पनि खोलाले बगाएर भन्यो एउटा पागल बेगले दगुर्दै मसँग आएर भनियो रोगी छोरो उपचार गर्न रोगी छोरो उपचार गर्न छिमेकीले पैसा माग्दा त्यो जागिरेले आज त छैन लाज पचाएर भन्यो एउटा पागल बेगले दगुर्दै मसँग आएर भन्यो ढाडमा जुत्ता बज्रेपछि आँखैमा बन्दुक तेर्सेपछि ढाडमा जुत्ता बज्रेपछि आँखमा बन्दुक तेर्से पछि निर्दोषले त्यो हत्या मैले नै गरे डराएर भन्यो एउटा पागल बेगले दगुर्दै मसँग आएर भन्यो म गए थिएँ मेरो पीडा सुनाउँछु भन्दै उसको घर म गए मेरो पीडा सुनाउँछु भन्दै उसको घर उल्टै त्यसले मलाई धोका दि आँसु खसाएर भन्यो एउटा पागल बेग्ले दगुर्दै मसँग आएर भन्यो मभन्दा बढी दुखी देखिन्छु हात समाएर भनियो गजलकार विनोद बजगाई दिवस जिउको म मा भित्रको मान्छे नामक गजलसँगमा सँगै यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाईमा माधुर्य वर्ण मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास तापकोटा तपाईँकै कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वर गरिएको कार्यक्रम कार्यक्रमको सुरुवात हामी कुनै गजल सङ्ग्रहमा का गजल सङ्ग्रहित गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौँ कार्यक्रम अवधि भर नै माया गरेर पठाउनु भएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारहरूसँग पनि पलाखुसारी गर्छौ आज हामी तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरूको साथमा सुमधुर हिन्दी साङ्गीतिक गजलहरू लिएर उपस्थित भएका छन् काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने हामीलाई आफ्नो गजल, चा गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने नै छु रेडियो झापा एक सय दशमलव सात मेगा हजको तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस गर्छ काफिया काफियाको यो बसाइलाई अझ मिठो पार्न म अब एउटा गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ वीरेन्द्रनगर चितवन निवासी राम खालयलज्यूको विद्रोहको ज्वाला भित्र जल्दैछ संसारियो विद्रोहको ज्वाला भित्र जल्दैछ संसारियो विश्वासको चुलीबाट ढल्दैछ संसारियो शक्तिशाली हाइड्रोजन र न्युक्लियरको प्रहारबाट शक्तिशाली हाइड्रोजन र न्युक्लियरको प्रहारबाट आगोको चिगारीभित्र बल्दैछ संसारियो विश्वासको चुलीबाट ढल्दैछ संसारियो आफ्नो स्वार्थ पुरा गर्न हजारौं निर्दोषलाई आफ्नो स्वार्थ पुरा गर्न हजारौँ निर्दोषलाई आलो घाउमा नुन खुर्सानी मल्दैछ संसारयो विश्वासको चुलीबाट ढल्दैछ संसारयो मायाको कुण्डमा मायाको कुण्डमा पनि गृणाको मुहान मायाको कुण्डमा पनि घृणाको मुहान बनेपछि पग्लिएर बिस्तारै अब गल्दैछ संसार यो विद्रोहको ज्वालाभित्र जल्दैछ संसार यो इन्साफको तराजुमा इन्साफको तराजुमा जोखिना छोडेर इन्साफको तराजुमा जोखिना छोडेर हिंसाको बाटोमा आज चल्दैछ संसार यो विद्रोहको ज्वालाभित्र चल्दैछ संसारयो विश्वासको चुलीबाट ढल्दैछ साँच्चै नै संसारमा अहिले यस्तै नै हुँदैछ दिल्ली प्रसाद ज्यूको यो अत्यन्तै सुन्दर गजलपछि कार्यक्रम काफियामा पहिलो साङ्गीतिक कोसेली पस्कने बेला भएको छ स्वीकार्नुहोस् यो मिठो गजल चुराते हो देखि क्यु चुरा हो देखि कर, कर चुकी मेरो दिल मे घ आखे कर चुकी दिल में घर आँखे, क्यों चुराते हो देख कर। देख ले फिर हम तुम दिखा दो जो एक नजर तुम दिखा दो जो एक नजर आँखी कर चुकी मेरे दिल में घर हो, देख गरे पर क्यों पा तेरा पाक पर क्यों खाक्यु नक्ति हाम बिछाए जमिन पखि हम् बिछाए जम आखिर चुकी मेर आ देखि निकल तेो दग आखे निकल ते द आखी निकल ते उनको दो निकल आखि उनको दे न क्यु चुराते हो देखकर आ बेचिँदैछन् गाउँ बेसी बेचिँदैछन् नेता रूपी खरहरू सार्विकता सार्व भौमिकता माथि नै किन यस्तो खेलाचिह अचम्मका सीमा सूचक सार्न मिल्ने पिल्लरहरू देशै बेची पालिँदैछन् नेता रूपी खरहरू सर्वोच्च सगरमाथाले यसो नजर डुलाइहेर्दा कायरहरू देशिरहेछन् नेता रूपी किडक पुगे माथि माथि पीड़क पुगे माथि माथि न्याय माग्न कहाँ जाउन् आफ्नै देशका शरण द्वन्द पीडित बेगरहरू पीडक पुगे माथि माथि न्याय माग्न कहाँ जाउन् आफ्नै देशका शरणार्थी द्वन्द्व पीडित बेगरहरू देशै बेची पालिँदैछन् नेतारूपी खच्चरहरू सशङ्कित थिए गाउँलेहरू हल्ला सुने चौतारीमा सशङ्कित थिए गाउँलेहरू हल्ला सुने चौतारीमा फेरि उठ्न खोज्दैछन् रे सुहरू सशे गाउँलेहरू हल्ला सुन्य चौतारीमा फेरि उठ्न खोज्दैछन् रे सुसुक्ती बंकरहरू बेचिँदैछन् गाउँ बेसी बेचिँदैछन् सहरहरू देशै बेची पालिँदैछन् नेता रूपी कच्चरहरू वासी गजलकार गजलद्वारा काफियाको यो रातकालीन वसाईमा पुनः स्वागत गर्दछु यो वसायमा अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ अर्घा खाँची हंसपुर आठ निवासी गजलकार सन्तोष भट्टराई ज्यूको उहाँ हाल मलेसियामा हुनुहुन्छ उहाँको गजलका शेर यसरी बग्छन् खुसी साथ छाडे बलेको छ आत्मा सधैँ भित्र यहाँ जलेको छ आत्मा हिँडेथेमा लेख्थे कथा जिन्दगीको हिँडेथेमा लेख्थे कथा जिन्दगीको हुँदा हार मात्रै गलेको छ आत्मा सधैँ भित्र यहाँ जलेको छ आत्मा साथ सही जैले आत्मा बने स्वार्थी मान्छे बने स्वार्थी मान्छे अज्ञानी भएर यहाँ भित्र आफै छलेको छ आत्मा खुसी साथ छाडे बलेको छ आत्मा भए मृत्यु मेरो सुखी मिल्छ होला भए मृत्यु मेरो सुखी मिल्छ होला भनी विष धेरै डलेको छ आत्मा खुसी सात छाडे बलेको छ आत्मा सधैँ भित्र यहाँ सन्तोष भट्टराईज्यूको यो सुन्दर गजल वाचन गरिसके अब फेरि म अर्को गजलतर्फ पनि लाग्न गइरहेको छु यो गजल रहेको छ गजलकार आस्था निरोलाजीको वहाँको गजलका शेर यसरी भगछन् सहर दाउरा बाल्न थाल्यो नाका बन्दी लागेदेखि नयाँ कदम चाल्न थाल्यो नाका बन्दी लागेदेखि सहर दाउरा बाल्न थाल्यो नाका बन्दी लागेदेखि नयाँ कदम चाल्न थाल्यो नाका बन्दी लागेदेखि वन जोगाउन कदम चाल्दै हिँड्नेले नि बन जोगाउन कदम चाल्दै हिँड्नेले नि आफै रुख ढाल्न थाल्यो नाका बन्दी लागेदेखि नयाँ कदम चाल्न थाल्यो नाका बन्दी लागेदेखि हिजोसम्म कारमा हिँड्थ्यो आज पेट्रोलको लाइनमा छ हिजोसम्म कारमा हिँड्थ्यो आज पेट्रोलको लाइनमा छ त्यसैले घोडा पाल्न थाल्यो नाकाबन्दी लागेदेखि नयाँ कदम चाल्न थाल्यो नाकाबन्दी लागेदेखि राम्रो पढ्छु देश बनाउँछु आफैले हो गर्ने भन्थ्यो राम्रो पढ्छु आफैले हो गर्ने भन्थ्यो भाइले मन बढाल्न थालियो नाका बन्दी देखि। नयाँ कदम चाल्न थाल्यो नाका बन्दी लागेदेखि सुगरको रोगी बिहान हिँड थियो मोटोपना घटाउनलाई सुगरको रोगी बिहान मोटोपना घटाउनलाई साइकलमै बोसो पगाल्न थाल्यो नाकाबंदी लगेदी सह दौरा बालना थालों नाकाबंदी लगेदी नया कदम चाल्न थालियो नाकाबंदी लगेदि छोट व्यापारी विश्राम को समय भैस एक सौ दशमलव सात मेगा तरंग कतई नजानु बिरा खुशी डाक्टर संजय रिमाल एमबीबीएस एमएस वरिष्ठ सर्जन तथा फिजिशियन रोग विशेषज्ञ डाक्टर मनोज कुमार शाह एमबीबीएस एमएस वरिष्ठ हार तथा नशा रोग विशेषज्ञ डाक्टर विशाल गौतम एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ भेटने समय दैनिक बिहान सात बजे देखि नौ तीस बजेसम बेलुका चार बजे देखि छत्तीस बजेसम डाक्टर दिवसराज बोहरा एमबीबीएस एमडी वरिष्ठ फिजिशियन भेटने समय बिहान सात देखि तीन तीस बजेसम बेलुका चार बजे देखि छत्तीस बजेसम मोती बराल आँखा सम्बन्धी एनएचपिसी भेट्ने समय दैनिक बिहान सात बजेदेखि बेलुका बजे सम्म डाक्टर निरज खड्का एमबिबिएस एमडी वरिष्ठ छाला तथा यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ भेट्ने समय प्रत्येक शनिबार दस बजेदेखि बाह्र बजेसम्म अन्य उपलब्ध सेवाहरू कम्प्युटर प्रविधिबाट दैनिक आँखा जाँच ल्याब एक्सरे तथा फार्मेसी सेवा मेडिकल अफिसर एमबिबिएस को सेवा सम्पर्क हिमालय आँखा उपचार केन्द्र दृष्टि फार्मेसी सँगै धमकचोक बेलडाङ्गी रोड झापा फोन नम्बर शून्य तेइस पाँच ब्यासी पचासी मोबाइल नम्बर अन्ठानब्बे पाँच छब्बिस सत्तरी नौ नोट अन्दा अपाङ्ग अशक्त एवं भुटानी शरणार्थीलाई निशुल्क जाँच गरिनेछ कति हतारमा कहाँ जान लागे किनेमुना कहाँ हुनु नि हाम्रै रहेको इन्ट्रेगल सटिङ सुटिङ टेलरिङ सेन्टरमा नि होइन इन्ट्रेगल सटिङ सुटिङ टेलरिङ सेन्टर कहाँ तलागत सात वर्ष देखी दमक बजार को घिमीरे मकट साथ जिल में ग्राहक आवश्यकता ध्यान में राखी कपड़ा सहित को टरिंग सेवा साथ विभिन्न प्रकार का ब्रांडेड सुट का कपड़ा सहित रेडीमेड सुटी ये सेवा सुविधा एक पख है म पनि तसँगै जान्छु मेरो पनि कपडा किन्नु छ हजुर तपाईँ पनि विभिन्न ब्रान्ड का, का कपडा खरीद गर्न र बाहिरबाट कपडा ल्याउन चाहनुहुन्छ भने सधैँ हामीलाई सम्झनुहोस् इन्ट्रेगर्स सटिङ सुटिङ टेलरिङ सेन्टर घिमिरे मार्केट माथिलो तल्ला दस शाखा कार्यालय झिल झिले उमेश रन पहेली मोबाइल अन्ठानब्बे मोबाइल अन्ठानब्बे तेह्र पैतालिस उनानब्बे चौरानब्बे दमकका लागि सम्पर्क प्रोप्राइटर महेश रण पहेली मोबाइल अन्ठानब्बे छ छब्बिस पचहत्तर तिन सय नायक होमियो अब दमकमा रोगी महानुभावहरूमा खुसीको खबर के तपाईँको रोग असाध्य पुरानो र जटिल रोग हो तपाईँ उपचार गर्दा गर्दै पनि निको सक्नु भएको छैन छैन भने अब निराश हुनु पर्दैन किनकि तपाईँको जस्तो सुकै रोगको उपचार यहाँ सम्भव छ यस क्लिनिकबाट विभिन्न घातक रोगहरू दम गठियाबा पित्त पथरी मुत्र पथरी ट्युमर क्यान्सर डायबेटिस पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाग कान घाँटीको रोग पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाग कान घाँटीको रोग हाट जोनी र नसाको रोग मुटु छाला र पेटका समस्त रोगका साथै स्त्री पुरुष का विभिन्न गुप्त रोगहरू निको पार्नुका साथै तपाईँको जस्तो सुके रोगलाई बिना अपरेशन औषधि बाटै भर उपचार गर्नेछौ एक पटक सम्पर्क राख्नुहोस् सधैँ ढुक्क हुनुहोस् पच्चिस वर्षको अनुभवी डाक्टर एस एस नायक सम्पर्क नायक क्लिनिक दमक एघार पशुपतिर चोकमा मोबाइल उत्तर चार बिस तिरानब्बे आठ सय ब्यानब्बे अन्ठानब्बे चार बिस तिरानब्बे आठ सय ब्यानब्बे यो क्लिनिक एक गतेदेखि पन्ध्र गतेसम्म मात्र खुल्नेछ सम्झनुहोस् शनिबार जाँच फी लाग्ने छैन अस्मिता फार्मेसी को निःशुल्क स्वास्थ्य शिविर संबंधी सूचना इस अस्मिता फार्मेसी ने विगत वर्ष में संचालन करते आए जैसे इस वर्ष पंद्रह वर्ष पार करी सोलह वर्ष प्रवेश उपलक्ष्य में एक दिन निःशुल्क स्वास्थ्य शिविर को आयोजन करीनी रोगी तथा मूठ रोगी संपर्क करिविर संचालन होने मिटि दु हजार बहत्तर साल मार्ग छब्बीस गते मंगलवार संपर्क अस्मिता फार्मेसी एंड क्लिनिक सेंटर प्राइवेट लिमिटेड दमक एगारह फर्नीचर लाइन फोन नंबर शून्य सानो छ यो झन् अटाउँछ हटाउँदैन सानो छ यो झन् अटाउँछ अटाउँदैन दलानमा अटाउँछ हटाउँदैन सानो छ यो झन् अटाउँछ अटाउँदैन दलानमा आँगन अटाउँछ अटाउँदैन छोरालाई किनिदिएको खेलौनामा छोरालाई किनिदिएको खेलौनामा मेरो बचपन अटाउँछ अटाउँदैन दलानमा आँगन अटाउँछ अटाउँदैन हजार भेटिन्छन् बाहिर नजरहरू हजार भेटिन्छन् बाहिर नजरहरू एउटीको मन अटाउँछ अटाउँदैन दलानमा आँगन अटाउँछ अटाउँदैन हिजोको आज परि परिवर्तन भयो भने हिजोको आज परिवर्तन भयो भने भोलि त्यो चलन अटाउँछ अटाउँदैन एउटीको मन अटाउँछ हटाउँदैन काट्न त आखिर दुवैले काट्ने नै हो काट्न त आखिर दुवैले काट्ने नै हो चक्कुमा गर्दन अटाउँछ अटाउँदैन सा सानो छ यो झन् अटाउँछ अटाउँदैन दलानमा आँगन अटाउँछ हटाउँदैन ओखलडुङ्गा घर भई हाल गङ्गु काठमाडौँमा बस्दै रहनुभएका गजलकार उदासी राज्यको गजल यो सुन्दर गजलद्वारा काफियाको व्यवसायमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगा कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा सोरु कार्यक्रम काफियाको का साथ पाउनुहुन्छ यो गजल, यो गजल तिहारोधी बस्दा सँगसँगै गी थियो तिहारमा रोधी बस्दा सँगसँगै गी थियो सँगै बाँच्ने सँगै मर्ने बाचाको समी थियो प्रेम कािठा कुराकानी गर्दा हामी प्रेमका ती तितामिठा कुराकानी गर्दा हामी अंगालोमा बाँधिएर कति माया लाग्थ्यौँ सँगै बाँच्ने सँगै मर्ने बाचा कसम काकी थियौँ हरेलाको डाँडामाथि घुम्न हामी जादा हरेलाको डाँडा माथि घुम्न हामी जादा निरन्तर यात्रा सँगै कति धेरै थाकी थियो सँगै बाँच्ने सँगै मर्ने बाचा कसम खाकी थियो बाचा कसम जाने निर्मोही रहेछ त्यो मन बाचा कसम तोडिजाने निर्मोही रहेछ त्यो मन कसम खाँदै देवी देवता किन तिमले भाकी थियो सँगै बाँच्ने सँगै मर्ने बाचा कसम खाकी थियो पढाइसँग गए पनि एक्लै पारी दिनदुखीलाई पढाइसँग गए पनि एक्लै पारी दिनदुखीलाई कुनै पल्ट सम्झिनुहुने चोखो माया पाके थियो तिहारमा रोजी बस्दा सँगसँगै गाकी थियो सँगै बाँच्ने सँगै बज्ने बाचाको सङ्घाकी थियौ को, सुन्दर को, को, को यो सुन्दर गजल वाचन गरेर सुनाइसकेँ अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ मोरङ अमरदह निवासी अमृत कुमारजीको उहाँ हाल मलेसियामा हुनुहुन्छ र उहाँ आफूलाई वेदनाको सागर भन्न पनि रुचाउनुहुन्छ उहाँको गजल यस्तो छ देखेपछि ती सपनाहरू पाउन सकिन देखेपछि ती सपनाहरू पाउन सकिन चमाउन सकिन बिरानुनियामा घलमिल हुन चाहँदै बिरानो यो दुनियाँमा घुलमिल हुन चाहँदै तिम्रा खुसीको उमङ्गमा छाउन सकिन सोचेका चाहहरूमा आज रमाउन सकिन चेलाएका जीवनका सपनाहरू आज सेलाएका जीवनका सपनाहरू आज तिम्रा खुसियालीमा चाह तताउन सकिन देखेपछि ती सपनाहरू पाउन सकिन घट्दै गरेको संसारभरकै समयमा घट्दै गरेको संसारभरकै समयमा मीठा समयको अनुभव बढाउन सकिन साँचेका चाहहरूमा आज रमाउन सकिन घटबड हुँदै गयो घटबड हुँदै गयो तिम्रो प्यारो साथ आज एक एकजुट सबैमा मिलाउन सकिन देखेपछि ती सपनाहरू पाउन सकिन साँचेका चाहहरूमा आज रमाउन सकिन अमृत सागरजीको यो मिठो गजल वाचन गरेर सके। अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ निवासी गजलकार उहाँको गजलका शेर कति हिँड्छौ रित्तो रित्तो आश बोकेर कति हिँड्छौ उरित्तो रित्तो आश बोकेर जिन्दगीको नमेटिने प्यास बोकेर नटुङ्गिने यात्रा आखिर गर्छौ कहिलेसम्म नटुङ्गिने यात्रा आखिर गर्छौँ कहिलेसम्म खोकिलामा आफ्नै जिउँदो लास बोकेर जिन्दगीको नमेटिने प्यास बोकेर कहिले बनला सार्थक जानी कहिले बन्ला सार्थक जिन्दगानी आफ्नो नाममा त्यही सास बोकेर जिन्दगीको नमेटिने नमेटिनेस बोकेर सबैले रित्तै जानु पर्छ धरती छोडेर सबैले रित्तै जानु धरती छोडेर को जान्छ र धन सम्पत्ति रास बोकेर कति हिँड्छ रित्तो रित्तो आस बोकेर पढ्दै सिकै गुलाम गरी जान लाग्यो प्राण पढ्दै सिके गुलाम गरी जान लाग्यो प्राण कहिले फिर्छौ घाँस कपास बोकेर पढ्दै सिके गुलाम गरी जान लाग्यो प्राण कहिले फिर्छौ घाँस कपास बोकेर कति हिँड्छौ रित्तो ऋतो आस बोकेर जिन्दगीको नमेटिने प्यास बोकेर सीलाई घर आउन आह्वान गरिएको यो मिठो गजल थियो जी पी तिवार ज्यूको उहाँको गजल पछि भने कार्यक्रम काफियामा फेरि अर्को सुन्दर साङ्गीतिक गजलको बेला भइसकेको छ यो मिठो साङ्गीतिक गजल स्वीकार तरल राखिएको छ मान्छे के होट्याउन सक्कल राखिएको छ हुन सक्छ नभेटेपछि मान्छेको परिभाषाहरू हुनसक्छ नभेटेपछि मान्छेको परिभाषाहरू बारम्बार उही चिजको छलफल राखिएको छ मान्छे के हो छुट्याउन सक्कल राखिएको छ बेचिँदैछन् युवाहरू यो सहरबाट मरूभूमिमा बेचिँदैछन् युवाहरू यो सहरबाट मरूभूमिमा लाग्दैछ कर्णरहार बेच्ने पसल राखिएको छ बेचिँदैछन् युवाहरू यो सहरबाट मरूभूमिमा लाग्दैछ कर्णरहार बेच्ने पसल राखिएको छ मान्छे केन सक्कल राखिएको छोराको काण्डमा यो कानुनले के गर्दैछ छोराको काण्डमा यो कानुनले के गर्दैछ माता पिताका निधारमा राइफल राखिएको छ बारम्बार उही चिजको छलफल राखिएको छ सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो उठाउ छेउमा भ्रष्टाचारको महल राखिएको छ सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो उठाउ मा महल मान्छे के हो छुट्याउन सक्कल राखिएको छ म भनिरहेछु उसलाई भो प्यार नगर मसित म भनिरहेछु उसलाई भो प्यार नगर मसित मेरो झुप्पडीमा ढिकी ओखल राखिएको छ तरल राखिएको छ जीवन सङ्घर्ष हो नसोध्नु कसरी सकिन्छ जीवन सङ्घर्ष हो नसोध्नु कसरी सकिन्छ उदाहरणमा कैयौं जुत्ता चप्पल राखिएको छ ठोस ग्यास राखिएको छ तरल राखिएको छ मान्छे के छुट्याउन चप्पल राखिएको छ डुलीका स्थायी निवासी नवीन सङ्घर्षज्यूको यो अत्यन्तै सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईमा पुनः स्वागत गर्दछु उहाँको यो गजलपछि म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ गोङ्गु काठमाडौँ निवासी उदास अनन्तज्यूको उहाँको गजलले यस्तो भन्छ उसलाई यौवन दिएर नतिमी खुशी नमा उसलाई यौवन दिएर नतिमी खुसी नम यस्तो निर्णय लिएर नतिमी खुशी नमा पराजय हो समर्पण प्रेम त प्राप्ति नै हो पराजय हो समर्पण प्रेम त प्राप्ति नै हो व्यर्थी आँसु पिएर नतिमी खुशी नमा यस्तो निर्णय लिएर नतिमी खुसी नम प्रिय मुटु त यहाँ नि फाटेको छ उता पनि प्रिय मुटु त यहाँ नि फाटेको छ उता पनि एक्लाएर न तिमी खुसी नम यस्तो निर्णय लिएर न तिमी खुसी नम बाउ आमाले बिराउँदैनन् भन्ने कतै छ र बाबुआमाले बिराउँदैनन् भन्ने कतै छ र र कसमले बेचिएर न खुसी नम उसलाई यवन दिएर न खुसी नम सँगै देखेका स्वप्नहरू सकिएला र भुल्न सँगै देखेका स्वप्नहरू सकिएला र भुल्न र सम्झि सम्झि जिएर न तिमी खुसी न म उसलाई यवन दिएर न तिमी खुसी न यस्तो निर्णय लिएर न तिमी खुसी नस अनन्तजीको यो गजल, गरेर अब फेरि मेरो हातमा अर्को गजल रहेको छ यो गजल रहेको छ रमेश किरण सापकोटाज्यूको उहाँको गजलले यस्तो भन्छ कति गरियो सजाउने आशा जिन्दगीको ठेगान हुन्न प्रवासीको बास जिन्दगीको कति गरियो सजाउन आशा जिन्दगीको ठेगान हुन्न प्रवासीको बास जिन्दगीको मेरो भन्नु तिमी भन्छौ तिमी बिना मर्छु भन्छौ मेरो भन्नु तिमी भन्छौ तिमी बिना मर्छु भन्छौ के हो साइनो तिम्रो मेरो खास जिन्दगीको कति गरियो सजाउने आशा जिन्दगीको जति गर्नु गरी हेरे दुःख पीडा भोगी हेरे जति गर्नु गरी हेरेँ दुःख पीडा भोगी हेरे अब मैले पार्नु छैन नास ठेगान प्रवासीको बास जिन्दगीको हुन्न हजुर जीवन भर के आशा गरी हुन्न हजुर जीवनभर के आशा गरी केही पाउन बन्नै पर्ने दास जिन्दगीको ठेगान हुन्न प्रभासीको बास जिन्दगीको प्रवासीको कामै प्यारो थकान मेट्न सुते पनि प्रवासीको कामै प्यारो थकान मेट्न सुते पनि मरे तुल्य हुन्छ शरीर लास जिन्दगीको कति गरियो सजाउने आस जिन्दगीको ठेगान हुन्न प्रवासीको बास जिन्दगीको <laughs> पाँच थर घर गई हाल रियाद सहरमा रहनुभएका गजलकार रमेश किरण सापकोटज्यूको यो प्रवासीको स्वर समेटिएको मिठो गजल वाचन गरेर सुनाइसके अब फेरि मेरो हातमा अर्को गजल रहेको छ यो गजल रहेको छ दैलेख निवासी गजलकार प्रकाश मगर सम्झनाज्यूको उहाँको गजलले यस्तो भन्छ खुसी छु आमा तिम्रो साथमा सधैँ रमाएको छु कोमल हातमा सधैँ खुसी छु आमा तिम्रो साथमा सधैँ रमाएको छु कोमल हातमा सधैँ कुवाछौ होला मलाई रुधा दुध कुह होला मलाई रुधा दुध छोडिन तिमीलाई पातमा सधैँ रमाएको छु कोमल हातमा सधैँ स्वार्थी दुनियाँमा जन्म दिऊ मलाई स्वार्थी दुनियाँमा जन्म दिऊ मलाई आफ्नो बनाउँछु मिठो बातमा सधैँ खुसी छु आमा तिम्रो साथमा सधैँ निसान्तमा पाइन्छ चोखो तिम्रै निशान्तमा पाइन्छ चोखो तिम्रै हराउँछु जीवनमा अधेरी रातमा सधैँ खुसी छु आमा तिम्रो साथमा सधैँ जिन्दगीभरि तिम्रो काखमा छु आमा जिन्दगीभरि तिम्रो काखमा छु आमा गरिब छौ दुखीको त्यो जातमा सधैँ खुसी छु आमा तिम्रो साथमा सधैँ रमाएको छु कोमल हातमा सधैँ प्रकाश मगर सम्झनाजीको आमा प्रति समर्पण गरिएको यो मिठो गजल सुनाइसके अब कार्यक्रम काफियामा दोस्रो व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला के तपाईँ ढाका कपडाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने ढाका उत्पादन क्षेत्रमा देश तथा विदेशमा ख्याति कमाइ सकेको प्राका उद्योगलाई सम्झनुहोस् हाम्रा विशेषताहरू मोस्चराइज गरिएको सकली सुपरफाइन ढागो र दक्ष कामदारको प्रयोग रङ जाने तथा कम टिकाऊको समस्याबाट छुटकारा हाम्रा उपलब सेवाहरू रेशडी ढाका सिल्क साडी ढाका फाइन जुबली साडी पछ्यौरा कुर्था सलवार भात टोपी बच्चाको फास्नी तथा व्रत सेट टाई रुमाल आदि सामानहरू मिक्स कलर डबल कलर तथा विभिन्न आकर्षक डिजाइनमा उपलब्ध छ साथै एङ्कर धागोको टोपीहरू चार हजार पाँच सम्ममा कपडा बुन्न जान्ने महिलाहरूलाई सकली ढागो उपलब्ध गराइ उत्पादित कपडाहरू खरिद समेत गरिन्छ सम्पर्क प्रविण ढाका उद्योग दमक एघार शङ्खर चोक पाँच तले बिल्डिङ छेउ प्रोप्राइटर निर्माया पुलामी मोबाइल अन्ठानब्बे चार, चार, चार सबै बुटे कपडा ढाका हुँदैनन् प्रवीण ढाकाको कपडालाई अरूले छुदै छुदैनन् दाँत दुखेर आफूलाई मर्ने बेला भइसकेको कहाँ अफिस जाने कुरा गरेको दाँत दुख्यो भनेर यतिकै बसेर हुन्छ त अनि के गर्ने भन त के चिन्ता गरेको तिम्रो समस्याको समाधान सहारा डेन्टल हस्पिटलले गरिहाल्छ नि सहारा डेन्टल हस्पिटल रे के के हुन्छ त त्यहाँ त्यहाँ दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ होइन अनि त्यो कहाँ पर्छ त अस्ति सहारा डेन्टल हस्पिटल खोज्दै गएको थिएँ नभेटेर त्यतिकै फर्केर आउनु पर्यो दमक बस पार्क देखी उत्तर उत्तरपटी थाना देखि सीधे पूर्व रेडियो जाभा तेसरो तला मेंख तिमी ज्यादा चुकी सको उक्त भवन को पचाड़ी पे एटा सीढ़ी सीढ़ी सीधे तिमी तेसरो तला में गयो च्याक्कारा डेन्टल हॉस्पिटल में पुग्सो अंकर्क नंबर छाइना संपर्क नंबर छिपट शून्य तेईस पांच बयासी दुई सयह अल नंबर अंठानब्बे चार छब्बीस चौतीस छह नोट बच्चा नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस फ्री गरिन्छ यो चाया पोतोरै कारणले गर्दा पनि जान्छ तर कान्छीको अनुहारको चाया पोचेर जान्छ त्यो चाहिँ विचार गर्नु पर्दैन जाने हुन्छ बजारमा शिरखञ्ज आयुर्वेदिक साबुन आएको छ त्यही प्रयोग गर्नु पर्यो साबुन लेने रिंकल सब समस्या को समाधान चीरा एलर्जी डाक को लगी लाभदायक बड़ी वमक परिवर्तन एक हफ्ता मई श्रीखंड चंदन बादित आयुर्वेदिक साबुन पूर्वांचल को सुजन शिवाकोटी अन्ठानबे गर्न अचेल भलो अनि उपकार छोडिसके गर्न अचेल भलो अनि उपकार छोडिसके देउता मानि ढुङ्गा पुज्न बारम्बार छोडिसके नराख्नु है कसैले यहाँ आशा भरोसा म प्रति है कसैले यहाँ आशा भरोसा म प्रति गर्ने ती सब व्यवहार छोडिसके देउता मानि ढुङ्गा पुज्न बारम्बार छोडिसके बाँचेसँगै बाँचौ भन्थ्यौ दुख सुख सरोवरी बाँचेसँगै बाँचौ भन्थ्यौ दुख सुख सरोवरी मैले गर्ने तिम्रो निम्ति सदाचार छोडिसके गर्न चेल भलो अनि उपकार छोडिसके ठान्ने गर्थे जसलाई म सहारा यो जिन्दगीको ठान्ने गर्थे जसलाई सहारा यो जिन्दगीको उनी टाडा हुँदा जिउने यी आधार छोड़ी छोडिसके देवता माने ढुङ्गा पुज्न बारम्बार छोडिसके जहाँ जान्छु त्यही रम्छु उड्ने चरी जस्तै हु जहाँ जान्छु त्यही रम्चु उड्ने चरी जस्तै हु पिन्ज डाझै सागुरो त्यो संसार छोडिसके गर्न अचेल भलो अनि उपकार छोडिसके देउता माने बार किचनास आठ ढुङ्गा निवासी गजलकार नानु मगरज्यूको यो सुन्दर गजलद्वारा काफियाको यो वसायमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात कथा व्यथा र हृदयको गजलद्वारा स्वरू गरिएको कार्यक्रम काफियाको साथ पाउनुहुन्छ काफियाको काफिया यो वसायमा अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ गोदाक इलाम निवासी विपिन भारद्वाजीको उहाँको गजलले यस्तो भन्छ म राजा तिमी रानी भएदेखि मजा हुन्थ्यो म राजा तिमी रानी भएदेखि मजा हुन्थ्यो साली मेरा छानी छानी भएदेखि मजा हुन्थ्यो गाउँघरमा चर्चा हाम्रो सुन्दर जोडी सफल जीवन गाउँघरमा चढ्छ हाम्रो सुन्दर जोडी सफल जीवन इतिहासमा नयाँ कहानी भएदेखि मजा हुन्थ्यो साली मेरा छानी छानी भएदेखि मजा हुन्थ्यो अंगालोमा बेरा भन्दै तिमीले मेरो हात समाए अङ्गालोमा बेर भन्दै तिमीले मेरो हात समाई खेला हाम्रो ताना तानी भएदेखि मजा हुन्थ्यो साली मेरा छानी छानी भएदेखि मजा हुन्थ्यो ढिलो गर्दा कहिलेकाहीँमा आँखा तरि पुक्क पर्दै ढिलो गरी कहिलेकाहीँमा आँखा तरि पुक्क पर्दै रिसाएको जानी जानी भएदेखि मजा हुन्थ्यो म राजा तिमी रानी भएदेखि मजा हुन्थ्यो म अफिस हिँड्ने बेला पर्खनुस् न प्यारा भन्दै म अफिस हिँड्ने बेला पर्खनुस् न प्यारा भन्दै मेरो गाला चुम्ने बानी भएदेखि मजा हुन्थ्यो म राजा तिमी रानी भएदेखि मजा हुन्थ्यो साली मेरा छानी छानी भएदेखि विपिन भारद्वारजीको यो रमाइलो गजल वाचन गरेर सके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ सइघानो डांग निवासी अमर मगर भावुकज्यूको उहाँको गजलले यस्तो भन्छ तिम्रो लागि जुनीभर सगुन बनि आउनेछु तिम्रो लागि जुनीभर सगुन बनी आउनेछु सधैँभर तिम्रो लागि मिठो धुन बनि आउनेछु औँसीको अँध्यारो त्यो कालो रातको बेला औँसीको अध्ययारो त्यो कालो रातको बेला सधैँ चम्किरहने उज्यालो जुन बनी आउनेछु तिम्रो लागि जुनी भर सगुन बनी आउनेछु आउने रात त्यो सिउँदो र गला खाली हुँदा रात त्यो सिउँदो र गला खाली हुँदा हर्पल मिठो सिन्दुर र सुन बनिनेछु तिम्रो लागि जुनीभर सगुन बनि मुटुभित्र दर्दका पीडा खेपिरहेको बेला तिमी मुटुभित्र दर्दका पीडा खेपिरहेको बेला तिमी मलमनी गरम न्यानो ऊन बनिया हुनेछु तिम्रो लागि जुनी सगुन बनि हुनेछु उदास अनि एक्लो फिक्का फिक्का हुँदा तिमी उदासन एक्लो फिक्का फिक्का हुँदा तिमी तिम्रो जीवनमा गुलियो र नुन बनी आउनेछु तिम्रो लागि जुनिभर सगुन बनी आउनेछु सधैँभर तिम्रो लागि मिठो धुन बनी आउनेछु आजको यो वसाईको अन्त्यतिर आइपुगेका छौँ अबको पालमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार उद्धव नेउपाजीको गजल, गजल संग्रह प्रतिबिम्बमा सङ्ग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल बगरको कथा लेख्नु अघि पानीसँग सोध बगरको कथा लेख्नु अघि पानीसँग सोध सुन्दरताको वर्णन गर्नु रूप रानीसँग सोध लासको व्याख्या गर्छु भने पहिला तिमीले लासको व्याख्या गर्छु भने पहिला तिमीले लासमा रम्ने मान्छेको बानीसँग सोध बगरको कथा लेख्नु अघि पानीसँग सोध पर स्त्रीसँग रेस्टुरा बारमा रम्सो भने पर स्त्रीसँग रेस्टुरा बारमा रम भने पहिला आफ्नै घर सानीसँग सोध सुन्दरताको वर्णन गर्नु रूपकी कि रानीसँग सोध बैमानीको बैमाना त लेख्न आवश्यक हुन्न बैमानीको बैमाना त लेख्न आवश्यक हुन्न लेख्नु अघि गाउँका इमानीसँग सोध बगरको कथा लेख्नु अघि पानीसँग सोध यौवनमा तृष्णा कति उकुस मुकुस हुन्छ यौवनमा तृष्णा कति उकुस मुकुस हुन्छ आउ बरु तीभरिला जवानीसँग सोध बगरको कथा लेख्नु अघि पानीसँग सोध सुन्दरताको वर्णन गर्नु रुख कि रानीसँग सोध पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरूलाई तथा हामीलाई आफ्ना मिठा गजल पठाएर साथ दिनुहुने र वाचन गर्न अनुभूति हुने। सम्पूर्ण स्रष्टाहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन दे चाहन्छु कार्यक्रम सम्बन्धी केही जिज्ञासा प्रतिक्रिया वा सुझाव भए हामीलाई इमेल गर्न सक्नुहुन्छ हाम्रो इमेल आइडी रहेको छ केएएफआइवाई a काफिया वान जिरो जिरो सेभेन एट द रेट जिमेल डट कम हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वान जिरो जिरो सेभेन एट द रेट जिमेल डट कम वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम लाइन वा मेसेज बक्समा पठाउनु भयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै यो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् म विकासलाई तपाईँहरूको साता शुभ रहे